नमस्कार उजालो 19 नेटवर्क को कार्यक्रम श्रुति संवेग प्राविधिक साथी सशिंद्र गौतम संगे मच्युत किमिरे को स्वागत श्रुति सम्भको आजको श्रृङ्खलामा पनि हामी हरमन हेजेको उपन्यास सिद्धार्थको वाचन लिएर आइपुगेका छौं यसलाई नेपालीमा सुशील शर्माले अनुवाद गर्नुभएको छ हरमन हेजेको उपन्यास सिद्धार्थको नौं श्रृंखला हामीले गएको साता वाचन सुनायौं अब वासुदेवले आफ्नो छोरालाई के गर्नु भनेर सिद्धार्थलाई सुझाव दिइरहेका छन् त्यो विषयमा कुराकानी हुँदै थियो नौं श्रृंखलामा अब के हुन्छ सुनौ सिद्धार्थको दशौं श्रृङ्खला पृष्ठ एक सय वासुदेव को सुनेर सिद्धार्थ ने कई क्र ठम्यान सकेन उनको मन में दुविधा उत्पन्न भो रि मंद आवाज में सोधे अब अगाडि मैले के गर्नु त बासुदेव वासुदेवले भने उसका सहरमा उसको आमाको निवास स्थानमा लिएर जाऊ जहाँ अझै पनि नोकर चाखर उनको आमाको नजिकका कोही मानिसहरू होलान् उनीहरूलाई जिम्मा लगाइदेऊ यदि उनीहरूले जिम्मा लिन मानेनन् भने त्यही कतै आवासीय विद्यालयका कुनै शिक्षकको जिम्मामा छोडिदेऊ उसको निम्ति त्यो शिक्षकको शिक्षा भन्दा पनि महत्वपूर्ण कुरा यो हो कि त्यहाँ उसले आफ्नै उमेरका दौतर्य रूप जुन उसको सरल जीवनयापनको निम्ति लाभदायक सिद्ध हुनेछ मेरो विचारमा योभन्दा पनि उचित अरू कुनै विकल्प छैन वासुदेव सिद्धार्थ ने संसार को विकृत स्वरूप देखे स्वरूप ने दें यणा बोगकु यथर्थ संसार यह विकृत स्वरूप को सामना करने सामर्थ्य मेरे पुत्र में आईसकों भाग मैं तालाचित अनुचित को भिन्नता भी था छे स्वभाव में कमंड को प्रचुरता चा। म चाहन्न किसने ती सब गलतीोस्ती गलती थे माहन्न किसने ती सब मानसिक कष्ट पाओस् जुन कष्ट मैं पाए वासुदेव ने हाँसर सिद्धार्थ को कांधमा स्पर्श करते दे मेरे मित्र ये कुरा को सदर्भ में भी एकपल्ट नदी सी सोधरे रदी के के जवाब ध्यानपूर्वक सुन साम प्रत्येक माता पिता बालबच्चा अपना, बाल अपना अनुभव को साचो में डाने इच्छा अनुकूलित साकार दिन चाह मैं बुझे अनुसार इस बेला तिमी एवं बटुले अनुभव को अनुभूति अर्क करा सकि एक दिन तिमी माला थोन र संसारमा व्याप्त मानवीय विकृतिहरूबाट तिम्रो पुत्रलाई जोगाउनका निम्ति तिमीले जुन तरिका अवलम्बन गर्यो केति तरिकाहरू उचित हुन् त यो पनि कुनै दिन तिमीले नै भनेका थियो कि ज्ञानीहरूले दिएको उपदेशहरूको सही अर्थको प्रभाव पर्दो हो त आज अधिकांश मानिसहरूको अनुयायी हुनुको साटो स्वयं बुद्ध हुन्थ्यो होलान् एक दिन तिमीले सुनाएको तिम्रो आफ्नै कथा अनुसार स्वयं तिम्रै पिताले पनि तिमीलाई सांसारिक कष्टहरूबाट जोगाउनका निम्ति यसरी नै समेटिराख्ने प्रयत्न गर्नुभएको थियो त्यसबेला तिमीले उहाँको इच्छालाई कदर गरेका थियौ त वा अन्य कुनै पनि कुराले तिमीलाई सांसारिक कष्टहरूबाट जोगिन मद्दत पुऱ्याएको थियो त त्यसबेला तिमीलाई तिम्रा पिताको प्रार्थना वा तिम्रा गुरूहरूको उपदेशहरू समेत जोगाउन सकेको थिएन किनकि त्यसबेला तिमी आफ्नै मौलिक बाटोमा हिँड्न चाहन्थ्यौ र आफ्नै मौलिक तरातरमा उभिन चाहन्थ्यौ तिमीले परित्याग गरेर आएका परिपाटीहरूमा आज तिमी आफ्नै पुत्रलाई बाँध्न चाहन्छौ के यो बन्धनको परिणाम सार्थक होला जस्तो लाग्छ तिमीलाई मेरो प्रिय मित्र जीवनले प्रत्येक मानिसको भागमा छुट्याइदिएको तितो विषाक्त स्वाद पिउनुपर्ने अनिवार्यता नहुँदो हो त अमृतको खोजी गरिने थिएन तिमी आफ्नै आफ्नो जीवनलाई निहालेर हेर न आज तिमीले पाएको अमृतमय विचारको पृष्ठभूमिमा पनि त त्यही तिता विषाक्त क्षेणहरूले महत्वपूर्ण भूमिका खेलेका थिए वासुदेवले आजभन्दा पहिले यस्तो शैलीमाथि लामो कुरा गरेको सिद्धार्थले सुनेका थिएनन् वासुदेवको यो मित्रतापूर्ण अभिव्यक्तिका लागि हार्दिक कृतज्ञता व्यक्त गरिसकेपछि दुवै कुटीभित्र गएका थिए सदाचै बालकलाई पकाएर खाना खुवाएर आफूहरू पनि खाना खाएर सुत्ने प्रयास गरिरहेका थिए तर सिद्धार्थ निधाउन सकिरहेका थिएनन् वासुदेवले जे भने ती सब सिद्धार्थ आफैले पहिले नै नसोचेका कुराहरू होइनन् तरै पनि उनी भावनात्मक र मानसिक रूपमा पुत्र अगाडि नतमस्तक हुनु विवश भएका थिए लाचारे और बिगि पर्ने परिस्थिति टा उ जस्ोसुक मूल्य चुका तैयार थे तयार जिंदगी में आजसम उनी जिसोंसुक मूल्य चुकाव भी तैयार थे आजसम उन मोहल्ल धेरे व्याकुल बना थे इसभंदा अगि कस को, को, को उनको हृदय में इस किसिम को विषयगत अंधोप्रेम पला प्रेम को भविष्य के होना परिणाम के होनी संदर्भ में वस्तुगत विचार करने क्षमता सुन्ने मनस्थिति में पुगे थे पुत्र उनको हृदय में फस्टा यह प्रेम पीड़ादायक थी तरै पनि उनलाई यसमा पृथक किसिमको आनन्दको अनुभूति थियो जुन सहजताका साथ वासुदेवले सल्लाह दिए त्यही सहजताका साथ पुत्रलाई सहर लगेर छोडिदिनु सिद्धार्थको लागि सम्भव थिएन यसर्थ वासुदेवको सल्लाहलाई सिद्धार्थले खासै महत्त्व दिएका थिएन एक सिद्धार्थले बालकको मुहारमा कमलाको मुहारको केही अंश प्रतिबिम्बित भएको महसुस गरेका थिए त्यत्तिकै उनलाई धेरै वर्ष पहिले कमलाले भनेको एउटा वाक्यको स्मरण गएको थियो तिमी मलाई साँचो अर्थमा प्रेम गर्न सक्दैनौ त्यति कमलाको यो भनाइले उनले समर्थन गरेका थिए त्यति बेला सिद्धार्थ आफ्नो व्यक्तित्वको तुलना नक्षत्रका ताराहरूसित र अरूलाई रूखबाट झरेर सुकेका पातहरूसित तुलना गर्ने गर्थे त्यस किसिमको मनस्थितिको बीचमा उनले कमलाले भनेको वाक्यमा समर्थन जनाएका थिए मानिसहरू जुन मूर्खतापूर्ण आसक्तिलाई प्रेमको संज्ञातिर रूमलिरहेका उनी देख्थे मानिसहरूका ती क्रियाकलापहरू उनलाई हास्यास्पद लाग्थ्यो आफू त्यस किसिमका क्रियाकलापहरूबाट पृथक हुनाको कारणले गर्दा उनलाई आफ्नो व्यक्तित्वहरूको तुलनामा सार्थक र स्तरीय लाग्थ्यो आज उनी स्वयं आफै पनि आफ्नो पुत्रको मोहमा यसरी जकडिएका थिए यो मोहरोपी पर्दा पछाडि अवस्थित सत्यलाई निहाल्ने हिम्मत गर्न सकिरहेको थिएन आफ्नो यो पुत्र मोहलाई प्रेमको संज्ञा दिएर उनी पनि स्वयं आफूलाई यही भ्रामक प्रेमको भुमरीमा अल्जाइ चाहन्छन् यो भ्रामक प्रेमको भुमरीलाई यथावत कायम राख्ने प्रयासको परिणाममा उनले पाइरहेको हृदयको व्याकुलता र मानसिक कष्टहरू उनलाई स्वीका थिए अत्याधिक पुत्र मोहमा जकडिनाको कारण उनको विवेक निष्क्रिय प्राय भइसकेको थियो पुत्रलाई खुसी तुल्याउन उनी मूर्खतापूर्ण कार्यहरू गर्न समेत हिस्किचाउँदैन पुत्रा शक्तिको दबावमा लाचार भएर गरिने मूर्खतापूर्ण कार्यहरूको परिणामस्वरूप हृदयको कहीँ कतै कुनामा अलिक पीडा महसुस त हुन्थ्यो तर त्यही पीडामै पनि उनलाई एक किसिमको आनन्द महसुस हुन्थ्यो उनलाई विगतमा उनले ठूलो साधना गरेर आर्जेको धैर्यको क्षमता पनि नवीकरण र परिमार्जित हुँदै गइरहेको महसुस हुन्थ्यो पुत्रको निम्ति उनको हृदयमा फसलाइरहेको मोहलाई न्यायोचित ठहरनका निम्ति सिद्धार्थसित अनेकौं तर्कहरू पनि थिए अचेल सोच्ने गर्छन् यो मोह पनि मानवीय संवेदनाकै एउटा अभिन्न अङ्ग हो यसर्थ यसलाई उपेक्षा गर्नु उचित होइन र सांसारिक जीवनयापनको निम्ति यही मुहले नै महत्वपूर्ण भूमिका खेल्ने गर्छ साथै चा। यो मुहमा अल्झिनुको पनि आफ्नै किसिमको आनन्दानुभूति छ बालकको मन मस्तिष्कमा सिद्धार्थले विनित एवं भद्र व्यवहारको अनपेक्षित र प्रतिकूल प्रभाव पर्दै गइरहेको थियो यद्यपि बालकले सिद्धार्थबाट एउटा असल मानिसबाट पाइने व्यवहार पाइरहेको थियो सिद्धार्थको भद्रता शालीनता र सहनशीलता उसले देखिरहेको थियो तरै पनि सिद्धार्थका यी सद्गुणहरू उसको हृदय जित्नका निम्ति असमर्थ भइरहेका थिए सिद्धार्थले आफ्ना पुत्रका प्रत्येक दुर्व्यवहारको हाँसेर सामना गर्थे पुत्रको जस्तो सुके गल्तीलाई पनि हाँसेर क्षमा गरिदिने बुढो सिद्धार्थको सद्व्यवहार नै बालकको निम्ति ठूलो मानसिक यातना भइरहेको थियो ऊ दुईजना बुढाहरूको संरक्षणमा कैद रहेर रह यस किसिमको यातना पाइरहनु चाहँदैन थियो उ चाहन्थ्यो आफ्ना दुर्व्यवहारको बदलामा आफूलाई पनि दुर्व्यवहार नै गरियोस् यो उराट लाग्दो जङ्गल बीचमा रहेको निसासिदो परिवेशबाट मुक्त गरिदियोस् एक दिन बालकले सिद्धार्थको निम्ति आफ्नो हृदयमा सङ्घालिराखेका सम्पूर्ण घृणा र रोष प्रकट गर्न बयस्क व्यक्तिहरूले प्रयोग गर्ने जस्ता शब्दहरू प्रयोग गर्यो त्यो सुन्दा सिद्धार्थलाई आश्चर्य लाग्यो तर सदा चाहिँ यसपटक पनि बालकको त्यो दुर्व्यवहारको प्रतिक्रियामा सिद्धार्थ केवल हाँसी मात्र रहेका थिए सिद्धार्थको यस किसिमको प्रतिक्रियाले बालकलाई झनविचलित बनायो उत्तेजित पनि बनायो त्यो घटनाको केही समयपछि बालकको उत्तेजनाले शिथिल भए जस्तो लागेर सिद्धार्थले भनेका थिए पुत्र जाउ गएर भान्सामा बाल्नका निम्ति अलिक सुकेका झारपातहरू बटुलेर लिएर आऊ तर सिद्धार्थको कुरा नसुने चाहिँ गरी बालक त्यहीँ ठुस्केर बसिरहेको थियो ऊ हातका नङ्गाले भुइँ कोट्याउँदै सिद्धार्थप्रति आफ्नो हृदयमा बचेकोचेका रोष तर्साइरहेको थियो यो देखेर सिद्धार्थले पुनः नम्र आवाजमा भनेका थिए पुत्र सिद्धार्थको वाक्य पूरा हुन नपाउँदै बालकले उत्तेजित आवाजमा चिच्याउँदै भनेको थियो म तिम्रो पुत्र होइन मलाई पुत्र नभन्नु भनेर कतिपटक भनौँ म तिम्रो नोकर हुँ र हुकुम गर्नलाई तिमीलाई जे जे चाहिन्छ चा तिमी आफै गरेर लिएर आऊ मलाई किन हुकुम गर्ने मैले जे गरे पनि तिमीलाई मलाई गाली गर्न सक्दैनौ मलाई थाहा छ किन किनकि तिमी आफू असल मान्छे हो भनेर देखाउन चाहन्छौ चा। अनि मलाई यो पनि थाहा छ कि तिमी असल मान्छे होइनौ असल हुनुको स्वाङ मात्र गर्छौ यदि तिमी असल मानिस हो भने यसरी यो जङ्गलको बिचमा भिखारी भएर बस्नु पर्थ्यो मलाई तिम्रो हरेक कुरा देखेर घृणा लाग्छ तिमी चाहन्छौ कि म पनि तिमीले जस्तै असल हुनुको स्वाङ गरौँ तर गर्दिनँ बरु म चोर बन्न मन पराउँछु ज्यानमारा बन्न मन पराउँछु तर तिमी जस्तो स्वागी बन्न मन पराउँदिनँ तिम्रो जस्तो नक्कली मुस्कान अनुहारमा ल्याइराख्न चाहन्न मेरो पिता हुनुको नाटक गरेर तिमी मेरो मन जित्न चाहन्छौ तिमी मेरो पिता होइनौ हुनसक्छ कुनै दिन तिमी मेरी माता प्रेमी थियो होला सायद त्यतिको आधारमा तिमी ममाथि पिताको अधिकार जमाउन चाहन्छौ घटिया विचारको मानिस हौ तिमी सिद्धार्थलाई त्यो रोष पोखिसकेपछि मनमा असीम क्रोध र व्याकुलता लिएर ऊ गन्तव्यहीन बाटो हुँदै जंगलको मध्यभागतिर लागेको थियो र दिनभरि बेपत्ता भएको थियो तर रात परिसकेपछि भोक र निद्राले लखतरान हुँदै फेरि फर्केर त्यहीँ आइपुगेको थियो भोलिपल्ट बिहान सबेरै उठेर हेर्दा बालक गायब थियो साथै बासुदेवले डुङ्गा चलाएर पारिश्रमिक स्वरूप पाएका पित्तल र तामाका सिक्काहरू सञ्चय गरिराखेको बाँसको सानो टोकरी पनि गायब थियो उठेर बाहिर गई हेर्छन् त डुङ्गा पनि गायब छ यतिकै सिद्धार्थले नदीको पारी किनारतिर भाग्दै गरेको आफ्नो छोरालाई देखेका थिए टाढैबाट पछितिर फर्केर हेर्दा सिद्धार्थलाई देखेर बालक झन् तीव्र गतिमा भागेको थियो वासुदेव मेरो पुत्र घना जङ्गलमा हराउन सक्छ उसलाई चोटपटक लाग्न सक्छ यसर्थ जसरी भए पनि उसलाई रोक्नुपर्छ सिद्धार्थले व्याकुल भएर वासुदेवलाई भनेका थिए हुन त उनको पुत्रले उनलाई पहिले पनि अनेकौँ पटक कटु शब्दहरू प्रयोग गरिसकेको थियो तर हिजो उसले प्रयोग गरेका शब्दहरूले सिद्धार्थको हृदयलाई चोट पुर्याएको थियो तर डुङ्गा त उसरी लिएर गइसक्यो उसलाई पछ्याउनको निम्ति नदी कसरी तर्छौ तिमी नदी तुरुन्त बाँसको सानो डुङ्गा बनाइहाल वासुदेव सिद्धार्थले भने डुङ्गा त म बनाउला तर डुङ्गा बनाएर हामी त्यहाँ पुगुन्जेलसम्ममा तिम्रो पुत्रले नदी पाोडेर गएको त्यो डुङ्गा मात्र पहिलाउन सकिन्छ तिम्रो पुत्रलाई चाहिँ पहिलाउन सकिँदैन सिद्धार्थ तिमीले उसको निम्ति धेरै सुर्ताउन आवश्यक छैन ऊ त्यति अबोध बालक होइन जति तिमी उसलाई ठान्छौ आफ्नो इच्छा अनुकूलित बाटो पहिलाउन उसले जानिसकेको छ अहिले उस सहर पुग्ने बाटो पहिलाउने दिशा अगाडि बढिरहेको छ खासमा ऊ अगाडि बढिरहेको दिशा नै ठिक हो त्यसैले उसलाई स्वतन्त्र छोडिदेऊ सिद्धार्थ एक दिन तिमी आफैले नै भनेका थियौ कि संसारमा अधिकांश मानिसहरू आफ्नो विचारधारालाई अरूमाथि आरोपित गर्न खोज्छन् त्यो अत्यन्त गलत प्रवृत्ति हो किनकि प्रत्येक व्यक्तिको आफ्नै मौलिक व्यक्तित्व र विचार हुन्छन् तर आज तिमी किन तिम्रो आफ्नो मौलिकता छोरामाथि पोत्न खोज्दैछौ छोरा त्यति बेला आफ्नै मौलिकताको खोजीमा छ त्यसरी उसलाई स्वतन्त्र छोडिदेऊ मलाई थाहा छ तिमी कति गहन विचारले सम्पन्न व्यक्ति हो भन्ने कुरा तिमी जस्तो व्यक्ति पनि आफ्नो भ्रामक भावनाको अगाडि यसरी लाचार भएको देख्नु हास्यास्पद कुरा हो एकपल्ट निश्चिन्त भएर विचार गर तिमी आफै पनि आफ्नो यो मूर्खतापूर्ण लाचारीप्रति हाँस्नेछौ वासुदेवको कुराको प्रत्युत्तरमा उनी केही बोलेनन् खासमा सिद्धार्थ काठका गिणहरूलाई बाँधेर च्याप्टो डुङ्गा बनाउनका लागि आवश्यक सामग्रीहरू जुटाउनेतिर लागेका थिए सिद्धार्थलाई सघाउँदै वासुदेवले पनि परालको डोरीले काठका गिणहरूलाई बाँध्न थालेका थिए केही समयपछि डुङ्गा तयार भयो दुवै मिलेर डुङ्गालाई नदीको सतहमाथि खियाउन थाले छालहरूलाई छिचोल्दा केही बेरपछि डुङ्गा नदीको पारी किनारसम्म पुग्यो तिमीले यो सानो बञ्चरो किन बोकेर आएको नदी पारि पुगेर सिद्धार्थले वासुदेवलाई सोधेका थिए वासुदेवले जवाफ दिए हाम्रो डुङ्गाको दाबिलो हराइसकेको हुनसक्छ त्यसरी अर्को नयाँ दाबिलो बनाउनु पर्ला कि भनेर सिद्धार्थलाई थाहा थियो आफूलाई पछ्याउन नसकोस् भनेर उसको पुत्रले दाबिलोलाई नदीमा फ्याँकेर गइसक्यो होला भन्ने सोचेर नयाँ दाबिलो बनाउनको निम्ति वासुदेवले बञ्चरो साथमा लिएर आएका हुन् र जस्तो सोचेको थियो त्यस्तै भयो डुङ्गामा दाबिलो थिएन सिद्धार्थको पुत्रले किनारमा छोडेर गएको डुङ्गा पानीको छालहरूमाथि लहराउँदै थियो वासुदेवले नजिक गएर डुङ्गालाई नियन्त्रण गर्दै सिद्धार्थतिर फर्केर भनेका थिए देख्यौ सिद्धार्थ मलाई तिम्रो पुत्रको मनसाय थाहा थियो ऊ चाहँदैन थियो कि हामी उसलाई पछ्याउ डुङ्गालाई राखेको डोरीलाई किनारको चट्टानमा अल्झाएर वासुदेव दाबीले बनाउनुतिर लागे सिद्धार्थको व्याकुल आँखाहरूले पुत्रलाई खोजे उनी पुत्रलाई पैलाउने आशाका साथ हतारिने पुत्र गएको बाटोतिर अगाडि बढेका पनि थिए सिद्धार्थको व्याकुल मनस्थितिको प्रतिक्रियामा वासुदेवले केही पनि भनेका थिएनन् सिद्धार्थले त्यो घना जङ्गलमा सम्भव भएसम्मको स्थानमा पुत्रलाई खोजे धेरै लामो समयसम्म खोज्दा पनि उसलाई नभेट्दा उनलाई लाग्यो केटाले यो जङ्गलको परिधि पार गरेर सहर पुगिसक्यो वा उनी यही जङ्गलमै कहीं कतै लुकेर बसिरहेको हुनसक्छ त्यति नै बेला उनको मनमा पुत्रको मन, मन जित्ने आशा पलायो जुन आशाका साथ उनी आफ्नो पुत्रलाई पहिला प्रायले यहाँसम्म आइपुगेका थिए जबसम्म मनको एक कुनामा कुनै किसिमको आशाको अवशेष रहन्छ तबसम्म त्यही मनको अर्को कुनामा निराशाको भए पनि अवश्य रहन्छ र जब आशा छुट्छ तब निराशाको भएले अत्याउन पनि छोड्छ प्रत्येक कुराको एक अर्कासित अन्तर सम्बन्ध रहेका हुन्छ कुनै एउटा कुरा अस्तित्वबाट लुप्त हुने बित्तिकै अर्को पनि अस्तित्वविहीन भन्नु पुग्छ तैपनि सिद्धार्थको कदमको गतिमा कुनै परिवर्तन आएन उनी निरन्तर अगाडि बढिरहेका थिए किनकि उनको मनमा पुनः एकपल्ट पुत्रको मुहार हेर्ने झिनो इच्छा बाँकी थियो तर यसपटक यो इच्छाको पृष्ठभूमिमा पुत्रलाई आफ्नो नियन्त्रणमा राखेर आफ्नै इच्छा अनुसारको आकारमा ढाल्ने अभिप्राय चाहिँ थिएन हिँड्दा हिँड्दै उनी सहरको सिमानामा रहेको त्यो स्थानसम्म आइपुगे जुन स्थानमा कमलाको कुञ्ज अवस्थित थियो यो त्यही स्थान हो जहाँ आजभन्दा वर्षौं पहिले पहिलोपटक सहर पस्दा उनले कमलालाई पाल्कीमा राखेर लगिँदै गरेको देखेका थिए त्यही स्थानमा उभिएर उनले छाडेर आएका आफ्ना श्रवणकाललाई वितृष्णयुक्त दृष्टिले हेरेका थिए र सांसारिक जीवन प्रारम्भ गरेका थिए आज फेरि एकपल्ट उनी त्यही स्थान र त्यही कुञ्जको मूलद्वार साम उभिएका थिए र विगतका ती दृश्यहरू उनको स्मृतिमा सलबलाउन थालेका थिए वर्षौं पहिले कुञ्जको त्यो द्वार साम उभिरहँदा उनको, उनको मनस्थिति जस्तो थियो ठिक त्यस्तो नै मनस्थिति आज फेरि उनीभित्र पुनर्स्थापित भइरहेको उनलाई महसुस भइरहेको थियो उनले धेरै बेर त्यही उभिएर खुलाद्वार बाहिरबाट देखिने कुञ्जभित्रको बगैँचातिर हेरे उनी त्यो कुञ्जभित्र रहेका बगैँचाको परिसरमा केही बिक्षुहरूको चहल देखिरहेका थिए उनी धेर बेर तैय उ थे बेला बगैचा को एक कुना में रहकर आंप को रुखमनी बस व्यक्ति स्थान में उन्नीू और कमला देखि उनका विगत प्रत्येक दृश्य उनको दृष्टिसम सर्वला थे कमलासंग को पैल भेट त्यो पैल चुंबन तई आंप को रुखमणि बसर कर अनेकौ प्रेमालापुर यी लगायत उनका विगत का दिन संबंधित प्रत्येक व्यक्ति का उनको मानसपटल स्पष्ट देखा पर्न कामस्वामी परिचारिकोज का आयोजना कराए निम्ताइनी अतिथि जुआ खेलिदा का सहकर्मी रहां मनोरंजनार्थ नियुक्त करद्यवादकस का साथ ही कमला सुन को पिंजड़ा में थुनेर रखे चरा को स्मरण होना थोसगत ती संपूर्ण मानसिक पीड़ा को स्मरण होना धो जुन उनके सांसारिक जीवनयापन करता पे छटपटी तई आत्महत्या का अभिप्सा और इसको कोन पवित्र अक्षर ओम को उच्चारण प्रस्फुटन थी त्यो कुञ्जको मूल ढोका अगाडि धेरै बेर उभिएपछि पुत्र मोहले जुन किसिमले उनलाई यहाँसम्म डोबाएको थियो त्यो उनैको दुर्बल मानसिकको परिचायक हो भन्ने कुरा उनलाई महसुस भयो पुत्रलाई दिशा दिने उनको अभिलाषा नै गलत थियो किनकि संसारमा कसैले पनि अरूलाई दिशा दिन सक्दैन संसारका प्रत्येक मानिसको जीवन पृथक पृथक हुन्छन् र प्रत्येक मानिसको हिँड्ने तरिका पनि पृथक नै हुन्छन् पुत्रको निम्ति उनको हृदयमा रहेको भावनाको ज्वारबाट फेरि चलबलाउन थालेको सिद्धार्थले महसुस गरे त्यो ज्वारबाटटाले एक किसिमको विचलन दिइरहेको थियो जुन विचलन सिद्धार्थको नियन्त्रणमा थिएन सिद्धार्थले था सोच्न थाले सायद म अन्जानमै मेरो यो विचलित मनस्थितिलाई मेरो पुत्रमाथि आरोपित गर्ने चेष्टा गरिरहे प्रेमको नाममा यदि यस किसिमले हृदय विचलित हुन्छ भने त्यो प्रेमको सन्दर्भमा पुनर्विचार गर्नु आवश्यक हुन्छ किनकि प्रेमको वास्तविक स्वभाव हृदयलाई विचलित गर्नु कदापि हुँदैन बौद्धिक रूपमा मानिस जतिसुकै सक्षम भए पनि कतिपय स्थितिमा भावनात्मक रूपमा लाचार हुन्छ बौद्धिक रूपमा सिद्धार्थले आफ्नो हृदयको विचलन आफ्नै दुर्बल मानसिकताको परिचायक हो भन्ने कुरा बुझे तरै पनि त्यो विचलनलाई शान्त गर्न सकेनन् यसर्थ उनी निराश महसुस गर्दै थिए पुत्रलाई पैलाउने र पाउने आशा सङ्घालेर यहाँसम्म आइसकेपछि उनलाई घोर शून्यता हात परेको महसुस भयो निराश मन र थकित शरीर लिएर उनी बाटोमै थचक्क बसे आज फेरि उनलाई अस्तित्वमा आफ्नो उपस्थिति निरर्थक लाग्यो आफ्नो हृदयको बगैँचा आज फेरि बाँझो भएको छ र त्यहाँ खुसीका कुनै पुष्पशेष रहेनन् भन्ने पोली पोलिरह्यो उनी त्यहीँ बसेर हताश र निराश मनका साथ प्रतीक्षा गर्न थाले तर उनलाई आफू कुन स्थितिको प्रतीक्षा गरिरहेको छु भन्ने कुरा थाहा थिएन कुनै पूर्वधारणा नराखिकन दैर्यका साथ प्रतीक्षा गर्ने कला उनले नदीबाट सिकेका थिए आवाका झोकाले धुलो उडाइरहेको त्यो बाटोमै बसेर उनी आफ्नो रूग र मानसिकताबीच हृदयको अन्तर मनबाट वस्तुगत दिशानिर्देशित आवासको प्रतीक्षा गर्न थाले धेरै बेर बितिसक्दा पनि उनलाई आफ्नो हृदयबाट कुनै सार्थक आवाज प्रस्फुटन भएको महसुस भएन बरू घोर निराशा शून्यता दृष्टिहीनता र गन्तव्यहीनता मात्र महसुस भयो तैपनि कण्टौं उनी आफ्नो हृदयको त्यो शून्यतामै निरन्तर डुबुल्की लगाइरहे र रा अन्तमा उनको हृदयको अन्तर एउटा आवाज प्रस्फुटन भएको थियो ओम त्यो ध्वनिको प्रस्फुटनसँगै उनलाई आफ्नो हृदयको व्याकुलता पनि मन्थर हुँदै गएको महसुस भयो उनी मग्ध यो ध्वनिमा ध्यानमग्न भइरहे ैबीच कुञ्जको परिसरभित्रका एकजना भिक्षुको दृष्टि उनीमाथि पर्यो बाटोमै पद्मासनमा बसेर ओम उच्चारणको ध्यानमा लिन भएर सिद्धार्थको शिरदेखि पाउसम्म छरपष्ट धुरोली ढाकिएको थियो तर उनलाई कुनै कुराको होस् थिएन एकजना भिक्षुले आर उनको अगाडि दुई केरा राखिदिएका थिए त्यो पनि उनले भ्यू पाएन उनले आफ्नो काँधमा कुनै हातको ममतामै स्पर्श पाए स्पर्श गर्ने व्यक्तितिर फर्केर नहेर्दैमा उनले त्यो स्पर्श कसको हो भन्ने थाहा पाए कई क्षण पृष्टि उठाकर स्पर्श करने व्यक्ति हेरे वासुदेव का असीम स्नेह समेट आंखा राउरिय मुहार का रेखा में मुस्कान सलबलाई रख आकृति उनको सामू थी वासुदेव को मुस्कान को प्रत्युतर में सिद्धार्थ भी मुस्का आए पुत्र खोजने अभिप्राय सिद्धाथ हिड़ा कई समय बासुदेव भी उनका पछ्या आया थे अघि एकजना भिक्षुलेगा छोड़कर गए दुटा केरा देखा थे के उठा एटा वासुदेव ऐसी आपू लेखाए तेजी दुबईजना चुपचाप जंगल कोई बाटो होसस्थान तीर लगे बाटोभरि दुबै चुपचाप थिए दुवैले बालकको सन्दर्भमा र उनको कारण सिद्धार्थले पाएको विचरणको सन्दर्भमा एक शब्द पनि बोलेन् लामो हिँडाएपछि थकाईले चुर भएका सिद्धार्थ आफ्नो बासस्थानमा पुग्ने बित्तिकै गएर ओछ्यानमा पल्टिन पुगे त्यसको केही समयपछि उनलाई खुवाउने हेतुले वासुदेवले नरिवेलको दूध लिएर आए तर सिद्धार्थ मस्त निधाइसकेका थिए कार्यक्रम श्रोती सम्भेगमा अहिले हामीले सुनिरहेको वाचन हरमन हेस्यको उपन्यास सिद्धार्थको बाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला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 कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफ स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी आज हरमनस्यको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौ अब यसको बाँकी सुनौ सिद्धार्थको पुत्र त्यहाँबाट हिँडेको धेरै समय बितिसकेको थियो त्यसबीच सिद्धार्थको मनमा पुत्रको विषयमा कुनै प्रकारको पनि चिन्ता उत्पन्न भएको थियो तर यात्राको क्रममा नदी तर्नको लागि डुङ्गा चढ्न आउने सबै मानिसहरूका साथमा अक्सर उनीहरूका बालबच्चा पनि हुन्थे र उनीहरूले एकअर्कासित आफ्नो आफ्नो भावना साटिरहेको देख्दा सिद्धार्थको मन कट्टक भएर आउँथ्यो सन्तान चोखको सन्दर्भमा म आफूलाई अभागी ठान्थे उनी सोच्ने गर्थे फटा भ्रष्ट र नैतिकताहीन मानिसहरूले पनि सन्तान जन्माइरहेका छन् तिनीहरूले आफ्ना सन्तानहरूबाट माया पाइरहेका छन् तर म चाहिँ यो सन्दर्भमा अयोग्य सिद्ध भए मानिस आफ्नै भावनाको पिल्छाइ समक्ष आचार हुन्छ तब उसको बुद्धि र विवेक प्राय निष्क्रिय हुने गर्छ आफूले संतान सुख हासिल गर्न नसक्नुको सन्दर्भमा सिद्धार्थसित कुनै तर्क थिएन आफ्नो असक्षमताको पृष्ठभूमिमा सामान्यतया मानिसहरूको हृदयको एक कुनामा प्राय एक किसिमको कुण्ठा पलाउने गर्छ ठिक त्यस्तै किसिमको कुण्ठाको एउटा हल्का दाग उनको हृदयमा पनि पलाएको थियो सांसारिक मानिसलाई हेर्ने सिद्धार्थको दृष्टिकोणमा अचेल व्यापक परिवर्तन आउन थाल्यो प्रत्येक मानिसका निम्ति अचेल उनीभित्र असीम करुणा र सहानुभूतिका भाव थिए पहिले उनलाई पारिवारिक सूत्रमा बाँधिएर एकअर्कासित आफ्नो भावना बाँड्ने मानिसहरूका सामाजिक गुण दिएर कुनै पनि किसिमको गरिमा माई सार्थकता छ जस्तो थियो। तर अचेल उनी मानिसमा यी गुणहरूमा निहित गरिमा महसुस गर्न थालेका थिए आफ्नो यात्राको सिलसिलामा नदी तर्नका निम्ति उनको डुङ्गामा चढ्न आउने सिपाही व्यापारी महिला वा अन्य जोसुकै होस् विगतमा ती सब मानिसलाई उनलाई परिचित आगन्तुक मात्र लाग्थ्यो जोसँग नदी तारिदिने र त्यस बापतको शुल्क लिने बाहेक उनको अन्य कुनै पनि सम्बन्ध रहँदैनथ्यो अचेल ती सब मानिसहरू उनलाई आफ्नै परिवारका सदस्य जस्तै लाग्न थालेका थिए बौद्धिक सम्पन्नता र सुअनुशासनको उच्चतम पराकाष्ठा सिद्धार्थको आचरणमा अवतरित भइसकेका थिए यसका साथै उनको दृष्टिकोणमा अस्तित्वका समग्र प्राणीहरूलाई हेर्ने किसिमको वस्तुगत क्षमता स्थापित भएको थियो तसर्थ उनलाई लाग्न थालेको थियो सांसारिक मानिसहरूका जीवनसँग सम्बन्धित हरेक समस्यामा सरोकार राख्न उनको महत्वपूर्ण दायित्व हो विगतमा उनलाई ती मानिसका विचारधारा र उनको आफ्नो विचारधाराबीच ठूलो अन्तराल भएको महसुस हुन्थ्यो सगनामि गाई सत सुना सगना भोल से वस्तुत वास्तविक ज्ञान मानिसहरूका सुदृढ विगतको निचोड अनुरूप उपलब्ध हुने प्रक्रिया हो वास्तविक ज्ञान उपलब्धिको निम्ति कुनै निश्चित कार्य वा मार्ग निर्धारित छैन प्रत्येक मानिसले आफ्नो विगत कुन अभिप्रायले निर्वाह गर्छ उसलाई त्यही अनुसारको वर्तमान उपलब्ध हुन्छ यथार्थमा सिद्धार्थको विगतको निचोड अनुरूप उसलाई उपलब्ध भइरहेको दुविधा एवं दुराग्रहरहित विचार स्वच्छ एवं पूर्वाग्रहरह भावना अनि पारदर्शी दृष्टिकोण र सम्पूर्ण अस्तित्वधारी जीवहरूसित सापेक्षावादी सम्बन्धको बोध समग्रमा बुद्धत्वको मूल आधार यिनै हुन् बुद्धत्वको निम्ति आवश्यक यो आधारभूत मनस्थिति सिद्धार्थलाई क्रमिक रूपमा उपलब्ध भइरहेको थियो अस्तित्वका सम्पूर्ण प्राणीलाई आफ्नो पूर्वाग्रह रहित वस्तुगत भावनामा समेट्न सक्ने सिद्धार्थको क्षमताको प्रतिबिम्ब वासुदेवको स्वच्छ भावनामा पनि स्थापित हुँदै गइरहेका थिए दुवैको भावनाको प्रक्रिया एक समान थिए प्रत्यक्षण प्रकृतिले आयोजना गरेको उत्सवमा उनीहरूले भावनात्मक सहभागिता र आफ्नो अन्तर्व्यथा सुदृढ हुँदै गइरहेको आभास अनि अस्तित्वका सम्पूर्ण कुराहरूको अन्तर बोध लगायत अनुभूतिहरू दुवैलाई एकसाथ समान रूपमा उपलब्ध हुन्थ्यो पुत्रको बिछोडले सिद्धार्थको भावनामा लागेको घाउमाथि एक पत्र पाप्रो जमेको भए पनि कहिलेकाहीँ त्यो घाउमा असह्य पीडा हुन्थ्यो जब पीडा उठ्थ्यो सिद्धार्थको विवेक निष्क्रिय हुन्थ्यो अनि उनलाई आफ्नो पुत्र मोहसँग घाँसिएका मूर्खता र औचित्यहीनताको बोध हुँदैनथ्यो र पुत्रमोहको त्यो अग्नि आफै मन्द भएर उनी जलेर झटपटाइरहन्थे एक दिन पुत्र वेदना उनलाई असह्य भयो मानसिक पीडामा छटपटेका सिद्धार्थले सहरमा गएर पुत्रलाई खोदी निदो गरे सहरतिर जाने अभिप्रायले नदी तर्नको निम्ति डुङ्गा ख्याउन थाले सुक्खायाम भएको हुनाले बेला नदीको पानी गहिरो थिएन नदीको प्रभाव मन्द थियो तैपनि त्यति बेला नदी अनौठो आवाजमा हाँसिरहेको आवास हुन्थ्यो नदीको त्यो हाँसोमा बुढो सिद्धार्थको पुत्र मोहले ग्रस्त मनस्थितिप्रति व्यङ्गेको भाव टटकार महसुस गर्न सकिन्थ्यो जब सिद्धार्थलाई पनि त्यस्तो अनुभूतिले अठ्यायो उनले डुङ्गालाई नदीको बिचैमा रोकेर आफ्नो शिर पानीमाथि झुकाए अनि सम्पूर्ण एकाग्रतालाई पानीको आवासतिर केन्द्रित गरे मन्द गतिमा बगिरहेको कञ्चन पानी उनले आफ्नै मुहारको प्रतिबिम्ब देखे तर जतिपटक निहाले पनि त्यो प्रतिभीमा उनलाई आफ्नो लागेन बरू त्यो प्रतिविधिमा उनलाई अत्यन्त परिचित र आदरणीय लागिरह्यो सिद्धार्थले त्यो प्रतिबिम्ब गौरतापूर्वक निहालेर हेरे उनको आफ्नै मुहारको त्यो प्रतिबिम्बमा आफ्नो आफ्नै पिताको झलक स्पष्ट प्रतीत भइरहेको थियो त्यसको लगत्तै उन आफ्नो विगतका ती दिनको स्मरण भयो जुन दिन सन्यस्त जीवनयापन गर्ने उनको निर्णयमा स्वीकृति दिनका निम्ति उनले आफ्नो पितालाई विवास तुलाएका थिए त्यति उनको पिताले कस्तो मानसिक र भावनात्मक यन्त्रणाको सामना गर्नु थियो होला त्यसपछि पिताले कति व्याकुल मनस्थिति सम्हालेर उनको अन्त्यहीन प्रतीक्षा गरे होला भन्ने कुरा आज आएर महसुस भएको थियो आजभन्दा धेरै वर्ष पहिले उनले पिताले पित्र वियोगको सन्दर्भमा जुन किसिमको भावनात्मक र मानसिक पीडाको सामना गरे ठिक त्यस्तै किसिमको पीडा आज सिद्धार्थले सामना गरे आफ्नो पुत्रको मुहार एक झलक हेर्ने लाचार र अभिलासाका साथ कति एक्लो र असहाय महसुस गर्दै उनका पिताले दिहत्याग गरे होला आफ्नो पितासँग घटित भएको त्यही घटनालाई आज फेरि सिद्धार्थले आफ्नो छोराको सन्दर्भमा पनि पुनरुक्त गर्न चाहिरहेका छन् के यो मूर्खतापूर्ण र हास्यास्पद कुरा होइन केही दुःखको चक्रलाई निरन्तरता दिएर बारम्बार त्यसैमा परिक्रमा गरिरहनु मूर्खता होइन त्यसबेला सिद्धार्थको मनस्थितिप्रति नदी पनि निरन्तर हाँसिरहेको थियो आफ्नो हृदयमा उठेका व्याकुलतासित आँखा छलिरहनु वास्तविक समाधान होइन कोही यदि आफ्नो व्याकुलताबाट छुटकारा पाउन चाहन्छ भने सचेतताका साथ प्रत्यक्ष त्यसको सामना गरिरहन सक्नुपर्छ अनि त्यो सामनाको निष्कर्षमा एउटा बिन्दु यस्तो आउला जहाँ व्याकुलता स्वत विसर्जन हुन पुग्छ अन्यथा व्याकुलताको श्रृङ्खला निरन्तर कायम रहन्छ यही विचारले सिद्धार्थ आफ्नो मनलाई बाँध्ने प्रयत्न गर्दै डुङ्गाको मुखलाई फेरि कुटीतिर केन्द्रित गरेर अगाडि बढिरहँदा उनका मनमा अनेकौं किसिमका अन्तर्द्वन्द्व चले साथै आफ्ना पिता र छोराको स्मृतिले उनको हृदयलाई विचलित बनायो आफ्नो भावनाको केन्द्रबाट प्रवाहित भइरहेको व्याकुलतालाई लाछारीका साथ सङ्घालेर उनी डुङ्गा ख्याउँदै थिए हृदयमा उठिरहेको पीड़ाको ज्वारबाट यथावत नै पनि सिद्धार्थलाई आशा थियो आफ्नो पीडित भावनालाई वासुदेव समक्ष व्यक्त गरेपछि अलिक कम हुन्छ आफ्नो हृदयमा फेरि शान्ति स्थापित हुन्छ यो सोचाउन साथ उनी नदीका बीचबाट फेरि कुटीतिर फर्किए त्यसबेला वासुदेव कुटीभित्र डालो बुन्दै थिए बुढौलीका कारण उनका आँखा कमजोर भइसकेका थिए शरीर पनि शिथिल भइसकेको थियो त्यसैले अचिल उनी डुङ्गा चलाउने काम गर्दैनन् अचिल डुङ्गाको सम्पूर्ण काम सिद्धार्थ एक्लैले हेर्ने गर्छन् शारीरिक अङ्ग प्रतङ्गीहरू कमजोर भएर गए तापनि वासुदेवको मनको प्रफुल्लता भने निरन्तर वृद्धि हुँदैछ वासुदेवको नजिकै गएर बस्दै सिद्धार्थले आफ्नो मनभित्र गुम्सेका कुरा सुनाए यसअघिसम्म उनले आफ्नो पुत्र त्यहाँबाट गएदेखि मनभित्र उठेको वेदनाको जरबाट सकभर वासुदेवको दृष्टिबाट जोगाउने प्रयत्न गरेका थिए तर आज उनलाई आफूभित्र उठेको वेदनाको ज्वरबाट थाम्न सकेका थिएन तसर्थ ती सम्पूर्ण वेदना वासुदेव समक्ष राखेर उनी हलुका हुन चाहन्थे पुत्र आफ्नो हृदयमा पुर्याएको चोट र त्यही मोहको कारण मनभित्र उठेको मूर्खतापूर्ण विचारको श्रृङ्खलाका सन्दर्भमा उनले वासुदेवलाई विस्तारपूर्वक सुनाउने चाहना गरे र आज त्यही मोहले विवश गरेको उनीले पुत्रलाई खोज्ने अभिप्रायले सहरतिर जान लागेका थिए नदीको व्यङ्ग्यमुक्त हाँसो सुनेर उनको यात्रा अवरुद्ध भएको थियो सिद्धार्थले आफ्ना वेदनाहरू सुनाइरहँदा वासुदेवको हृदयमा व्याप्त असीम शान्तिको अनुभूति उर्लियो त्यो भाव उनको मुहारमा प्रतिबिम्बित भयो वासुदेवको मुहारमा व्याप्त त्यो शान्तिको भाव सिद्धार्थले आफ्नो हृदयमा पनि प्रतिस्थापित हुँदै गएको महसूस गरे त्यसवखत सिद्धार्थलाई प्रचण्ड घामले पोलेका बेला नदीको शीतल पानीमा स्नान गर्न पाउँदा हुने जस्तो आनन्दको अनुभूति भयो वासुदेवसँग एकाग्रपूर्वक अरूका कुरा सुन्न सक्ने कला थियो उनले पूर्ण एकाग्रताका साथ निश्चल र स्थिर मुद्रामा सिद्धार्थका कुरा सुने वासुदेवको मुद्रा देखेर सिद्धार्थलाई लाग्यो वासुदेवले मेरो हृदयको वेदना त्यसरी नै सुनेका छन् जसरी वृक्षको जराले बर्सातको पानी सोच्ने गर्छ निरन्तर आफ्नो हृदयको कुरा सुनाउँदै गए सिद्धार्थ वासुदेव त्यही शान्त मुद्रामा उनका कुरा सुनिरहे आफ्नो कुरा सुनाउने क्रममा सिद्धार्थलाई लाग्यो वासुदेव सामान्य व्यक्ति होइनन् मानवीय रूप हुन् उनी नै आध्यात्मिकताको साक्षात् रूप हुन् यही क्रममा सिद्धार्थलाई आफ्नो मनका तमाम आत्मकेन्द्रित विचारका श्रृङ्खलाहरू मानसपटनमा क्रमशः विलिन हुँदै गएको जस्तो अनुभूत भयो आत्मकेन्द्रित विचारले मानिसको दृष्टिकोणलाई साँगुरो बनाउँछ साँगुरो दृष्टिकोणकै कारण मानिसहरूको हृदयमा दुःखले आधिपत्य जमाउने गर्छ तर वासुदेवलाई आफ्ना कुरा सुनाइरहँदा सिद्धार्थलाई आफ्नो दृष्टिकोणको पारदर्शीय क्षमता वृद्धि हुँदै गइरहेको महसुस भयो उनको दृष्टिकोणको यो क्षमतासँगै वासुदेवको सन्दर्भमा उनको मस्तिष्कमा संकलित अवधारणा पनि परिमार्जित भए वासुदेवमा साक्षात्श्वरीय स्वरूप अनुभूति गर्न थाले त्यति नै बेला सिद्धार्थलाई लाग्यो को विधानमा कुनै पनि त्रुटि सम्भव छैन कसैले त्रुटि देख्छन् भने त्यो उनीहरूको दृष्टिको असक्षमता हो अन्यथा वासुदेवमा निहित यो दैवीय स्वरूप आजै मात्र प्रकट भएको होइन तर सिद्धार्थले आजै मात्र महसुस मा गर्न सके किनकि आज उनको दृष्टिमा त्यो देख्ने क्षमता अवतरित भएको छ यसका साथै सिद्धार्थलाई लाग्यो म स्वयं आफै पनि वासुदेव भन्दा भिन्न होइन म आफै पनि ईश्वरीय सृष्टिको अभिन्न अङ्ग हुँ त्यसैले म आफै पनि ईश्वरीय अंश त्यसपछि सिद्धार्थको हृदयमा वासुदेवको निम्ति श्रद्धाको भाव त्यसरी नै जागेर आएको जिसतया मानसय में ईश्वर को निमित जागे आ सिद्धार्थले आफ्नो कुरा सुनाउने क्रम तुङ्गाएपछि वासुदेवले स्नेह र आनन्द भाव प्रवाहित दृष्टिले सिद्धार्थको मुहारतिर हेरे वृद्ध एवं कमजोर भएका उनले केही बोलेनन् यद्यपि उनलाई सिद्धार्थको मनस्थिति बुझिसकेका थिए सिद्धार्थको हात समाएर त्यहाँबाट उठ्न सङ्केत गरेर दुवैजना नदी किनारतिर गए सिद्धार्थलाई नदी किनारको डिलमा बस्न सङ्केत गर्दै उनी छेउमा बसे नदीतिर हेरेर मुस्कराउँदै वासुदेवले भने तिमीले भनेअनुसार तिम्रो मनस्थितिप्रति नदीले हाँसो अभिव्यक्त गरेको तिमीले सुन्यो तर तिमीले सुनेको त्यो अभिव्यक्ति अधुरो थियो जबसम्म कुनै कुरालाई उनको समग्रतामा सुन्न बुझ्न वा समेट्न सकिँदैन तबसम्म उनको दुविधा निवारण हुँदैन तिमी आफ्नो मुहको हटमा अवरुद्ध भइरहेको भावनालाई स्वतन्त्र प्रवाह देऊ अनि यो नदीले अभिव्यक्त गरेका कुराहरू एकाग्रसँग सुन तब तिमीले यो नदीले तिम्रो व्यक्तिगत समस्याको सन्दर्भ मात्र होइन संसारमा विद्यमान सम्पूर्ण समस्याको निवारण अभिव्यक्त गरिरहेको छ भन्ने कुरा थाहा पाउँछ त्यसपछि दुवैले अत्यन्त ध्यानमग्न भएर नदीले अभिव्यक्त गरेका आवाज सुने सिद्धार्थले नदीका ती आवाजमा अनगिन्ती कुराहरू अभिव्यक्त भएको महसुस गरे उनी नदीको प्रवाहित पानीमा गौरतापूर्वक निहालेर हेर्न थाले। नदीको पानीमा अनगिन्ती छवि र प्रतिबिम्ब छन् यही क्रममा उनले त्यहाँ पुत्रको बिछोडको बीडामा छटपटाइरहेको आफ्नो पिताको छवि देखे उनी आफै पुत्रको बिछोडले दिएर गएका एकाङ्कीपनको घोर पीडामा पिल्सिरहेको आफ्नै छवि देखे त्यहाँ उनले पुत्रलाई पनि देखे जो आफ्नै आकाङ्क्षाहरूका बोझ उठाएर जीवनपथमा नितान्त एक्लो एक अगाडि बढ्यो त्यस क्षण उनलाई प्रत्येक मानिसहरू आफ्नो पथमा नितान्त एक्लो छन् आफ आफ्नै इच्छा र आकांक्षा छन् र प्रत्येक मानिस गन्तव्य प्राप्तिका निम्ति व्याकुल छन् छटपट्टि रहेका छन् भन्ने कुरा आवास भयो नदी आफै पनि व्याकुल भएको र विरको गीत गाउँदै आफ्नो गन्तव्यतिर अग्रसर भएको उनले महसुस गरे तिमीले केही सुनिरहेका छौ वासुदेवले अति मन्द आवाजमा सिद्धार्थलाई सोधे सिद्धार्थले शिरहल्ला र सकारात्मक सांकेतिक जवाफ दिए ध्यानपूर्वक सुनर महसुस गर वासुदेवले फेरि मन्द आवाजमै भने सिद्धार्थले फेरि ध्यान दिएर नदीको आवाज हुन थाले नदीको निरन्तर प्रवाहित पानीसँगै उनले अनेकौँ छविहरू प्रभावित भएको देखे आफ्ना मातापिताको छवि आफ्नै छवि आफ्नो छोराको छवि कमलाको छवि र गोविन्दको छवि सम्पूर्ण छविहरू नदीको पानीसँगै निरन्तर बगिरहेका थिए त्यति नै बेला सिद्धार्थलाई संसारका सम्पूर्ण अस्तित्वधारीहरूको अन्तिम गन्तव्य यो नदी नै हो भन्ने कुरा जस्तो लाग्यो यो गन्तव्य उपलब्ध नहुन्जेलसम्म मानिसका भावना व्याकुल रहने गर्छन् भन्ने उनले बुझे मानिसहरू आफ्ना आफ्ना व्याकुलतालाई अनेकौं संज्ञाले सम्बोधन गर्छन् तथापि नदीको गर्भमा समाहित हुने अन्तस्करणमा व्याप्त अभिप्साकै कारण मानिसहरू व्याकुल रहने गर्छन् भन्ने कुरा पनि सिद्धार्थलाई थाहा भयो लाग्यो आफ्नो गर्वमा समाहित हुन आइरहेका अनगिन्त्य अस्तित्वधारीलाई समेट्ने कार्यमा नदी अठीट रूपमा व्यस्त भइरहेका छन् त्यसका साथै नदीको आफ्नै पनि अनेकौं गन्तव्य छन् छाल झरना ताल सागर अनि महासागर गन्तव्य पहिलाउन नदी पनि आतुर रहेको देखिन्छ र प्रत्येक नदी गन्तव्य प्राप्तिपछि फेरि अर्को गन्तव्यको आमन्त्रण स्वीकार्दै अगाडि बढेको आवास भयो घामको तातोमा बाफिएर आकाशतिर उड्नु अनि फेरि वर्षातको रूपमा धरतीमै अवतरित हुनु र वर्षातकै रूपमा धरतीमा वसन्तको आगमनलाई टेवा दिनु त्यस्तै नदीबाट साना खोल्छा खरेमा परिणत हुनु र फेरि नदीमै एकाकार हुनु यसरी अनन्तकालदेखि प्रत्येक पल निरन्तर नवीन स्वरूप धारण गरिरहँदा पनि थकाइको हल्का आवास पनि देखिँदैन नदीको प्रवाहमा नदीले आफ्नो प्रवाह सँगसँगै अनगिन्ती भावहरू निरन्तर अभिव्यक्त गरेको आभास भयो यो अभिव्यक्तिमा आशा निराशा हाँसो रोदन र खोजी अनि प्राप्तिका साथै अरू पनि हजारौं हजार भावहरू श्रृंखलाबद्ध रूपमा अभिव्यक्त थिए निरन्तर सुन्दै जाँदा सिद्धार्थलाई आफ्नो सुन्ने क्षमता वृद्धि भएको महसुस भयो यसभन्दा अघि उनले नदीको आवाजलाई अनेकौं पटक सुने तथापि आज उनलाई आफ्नो सुनाई पृथक लाग्यो कुनै पनि आवाजमा निहित वास्तविक अभिव्यक्ति सुन्ने दक्षता उनलाई हासिल भएको छ र शून्य कलामा निपुणता प्राप्त भएको छ यसभन्दा उनले यी आवाजहरूमा निहित अभिव्यक्तिलाई आत्मसात गर्न सकेका थिएनन् आज ती निहित प्रत्येक अभिव्यक्तिलाई आत्मसात गराउने सक्षम भए उनी त्यो नदीको आवाजमा रोदनसँगै आनन्दको अभिव्यक्ति पनि सुने बालकको तोते बोलीका साथै पुरुषको परिपक्व आवाज पनि सुने मृत्युको विलापका साथै जीवनको उल्लास पनि सुने विगतको अहंकारका साथै अज्ञानताका पीडा पनि सुने यी सम्पूर्ण इच्छा गन्तव्य दुःख खुसी र खराब अनि असलहरूको सम्मिश्रणबाट निर्माण भएको छ सिङ्गो संसार यी सम्पूर्ण घटना प्रतिघटनाहरूको सम्मिश्रणबाट निर्माण भएको छ जीवनको विविध रङ्ग सिद्धार्थले जब नदीको आवाजले अभिव्यक्त गरेको समग्र कुरालाई स्पष्ट सुने सुनेका ती कुराहरूलाई आत्मसात गर्न सके तब उनलाई आफ्नो व्यक्तिगत वेदनाति गौड लाग्यो उनको भावना एवं अन्तरात्म सागु र अभिपसा विशेषबाट मुक्त भएको महसुस भयो नदीले अभिव्यक्त गरेका ती समग्र आवाजहरूको निष्कर्षमा उनले एउटा ध्वनि सुने ओम सिद्धार्थ नदीका यी सम्पूर्ण आवाजहरूको निष्कर्षमा तिमीले केही सुन्यो वासुदेवले सिद्धार्थतिर सोधे प्रत्युत्तरमा सिद्धार्थले साङ्केतिक शरीरको सकारात्मक जवाब पाएर वासुदेवको मुहारमा व्याप्त प्रफुल्लताको भाव प्रगाट भयो र भने नदीले उच्चारण गरेको यो ओम ध्वनि र तिम्रो श्रवण शक्तिबीच पहिले नै एकपल्ट तादातमै स्थापित भएको थियो अब यो फेरि स्थापित भएको छ अब अगाडि तिमी कुनै पनि नदीको हरेक प्रवाहले यही ध्वनि उच्चारण गरिरहेको सुन्न सक्नेछौ सा। त्यसपछि वासुदेवको मुहारमा व्याप्त रहेको आनन्दको भाव सिद्धार्थको मुहारमा पनि देखा पर्न थाल्यो प्रसिद्धार्थलाई लाग्यो स्वयं आफू कुनै व्यक्ति विशेष नरहेर अस्तित्वको समग्रतामा समाहित भएको छु यससँग आफ्नो मनका सम्पूर्ण विषयगत वेदना इच्छा अनि आकांक्षा सब एकाएक बिलाएका छनृ सम्वमा अहिले हामीले सुनेको वाचन हरमनहेष्यको उपन्यास सिद्धार्थको बाचन हो सिद्धार्थको दसौँ श्रृङ्खला हामीले अब आज आएर स्थगित गरेका छौँ श्रमति सम्वयोगको समय सकिएको छ अर्को दिन हामी सिद्धार्थको एघारौं तथा अन्तिम श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी शशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिनेरी विदा हुन्छौ शुभरात्रि